भएका नियम कानूनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने त आखिर हामी सबैले हो नि साना तथा मजौला उद्योगका सञ्चालकहरूलाई आफ्नो उद्योग विस्तार गर्नु पर्यो भने अर्थको प्रविधिको धेरै नै समस्या आइलाग्छ अनि भएका सीमित स्रोत साधनका साथ अन्तर्राष्ट्रिय बजारको अध्ययन गर्न जाने अन्तर्राष्ट्रिय प्रविधि भित्राउने सम्भव पनि त हुँदैन नि यसैले अघि आजको अङ्कमा हामी साना तथा मजौला उद्योग विस्तारका लागि अन्तर्राष्ट्रिय लगानी र प्रविधि भित्राउने काममा लागिरहेको संस्था वान टू वाचका बारेमा कम्पनीका निर्देशक निरज खनालसँग कुराकानी गर्छौं तर त्यो भन्दा अगाडि नेपालको सरकारी कार्यालय घुमेर फर्केकी जिज्ञासु भाँचीबाट उनले बुझेर आएको कर नीति बारे केही कुरा जानु बुद्धिमान मामासँगको छोल बिहान जानै दिनु <laughs> तर तिमी चाहिँ यति ढिलो कहाँबाट आइरहने ए म मेरो एकजना साथी छ के रमा आज उसैको बुवाको अफिस हेर्न गएको नि मामा अफिस, अफिस नि कस्तो हुने रहेछ भनेर खुब हेर्न मन लागेको थियो के मलाई बल्ल आजदेखि त्यसो भए कस्तो लाग्यो त रमाको बानु त्यो सरकारी काम जाला भनेर कहीं जमकर कने राजे एवटे कोठा कोठामा तीन चार वटा टेबल हई ममा अवटा टेबल में कई काम करे ऊ ते पल्ल टेबल में लग भे अ फेरी पल्ल टेबल को मानस भेस्त अर्क टेबल में देखाने बिचारा मानिस यता टेबलबाट उताबाट उता यता गर्दै <laughs> सरकारी कार्यालय पुगेछ भान्जी भनेपछि तर छ नि मामा खाजा खाने बेलामा नि रमाको बाले हामीलाई नेपालको प्रगतिशील कर प्रणालीको बारेमा बुझाउनु भएको नि मलाई त छ नि मामा त्यो अफिस मन नपरे पनि हाम्रो देशको यो प्रणाली खुब चित्त बुझ्यो ए हो र त्यसो भए हामीलाई पनि भन न त भान्जी रमाका बाले हामी पनि सुनौ नर प्रणालीले साना र कम आएर अनि कसरी राहत दिन्छ र कम आयो भएका व्यापारीलाई यसो आयो भएकाहरूले थोरै मात्र कर तिरे पुग्ने रहेछ है अनि थोरै कमाइ भएकाले पनि ठुल्ठुला व्यापारीहरूले जत्तिकै कर तिर्नु पर्ने भए त उनीहरूको हरिविजोग नै हुन्थ्यो नि होइन र <laughs> त्यो त हो भान्जी हेर तर ती ठुल्ठुला थुल व्यापारीले चाहिँ किन बढी कर तिर्ने नि लौ किन नतिर्ने नि उनीहरूसँग धेरै पैसा हुन्छ अनि तिनीहरू धेरै कर तिर्न सक्छन् पनि लहरा लहरा लहरा बुद्धि त्यो त सरासर धनीले चाहिँ धेरै पैसा कमायो भनेर रिस गरे जस्तो भएन त कानुनले त सबैलाई बराबरी पो व्यवहार गर्नुपर्छ ए मामा आज चाहिँ तपाईँ एकदम अबुझ्ले जस्तै कुरा गर्दै हुनुहुन्छ है भन्दैछु मैले के रे अब नबुझेको त सोध्नु पऱ्यो नि अब यस्तै त मास्टर नि अनि के त अब सानो आय भएकाहरूको ढाडै सेकिने गरी तिनीहरूसँग कर उठाउन पनि त सकिँदैन नि त्यो पनि त हेर्न पर्यो नि मा साथीका बुवाले तिमीलाई समान करको बारेमा चाहिँ केही भनेर तिर्नु पर्ने व्यवस्था तर त्यो त मलाई त्यति चित्त बुझेन हा चित्त बुझेन रे ल सुना तिमीले धेरै कमाउनेले धेरै तिर्न सक्छन् भन्यो नि अँ मामा त्यो त मजाले समान करले नै व्यवस्था गरिहाल्छ नि हो र मामा कसरी म तिमीलाई बताउँछु राम्ररी ध्यान दिएर सुन है ल सुन समान कर भन्दैमा सबैले बराबरी रुपियाँ तिर्नुपर्छ भनेर भनेको हो त अनि के त ल सुन समान करले त सबैको आआफ्नो आयमा समान अनुपातमा कर लगाउने पो भन्छ त अब तिमी नै भन है त दस लाख रुपियाँ कमाउनेले पनि दस प्रतिशत र एक लाख कमाउनेले पनि दस प्रतिशत कर तिर्ने भएपछि धेरै कमाउनेले र धेरै तिर्न सक्नेले धेरै नै तिरेन नि त क्या बुझ्न गाह्रो कि क्यालकुलेटर खोइ कहाँ गयो ल ल ल हेर हेर हेर आजकलका केटाकेटीहरू अब जिएको कुरा पनि क्यालकुलेटरै खोज्नु पर्ने ल कुरा राम्रोसँग सुन म तिमीलाई बुझाउँछु तिमी बुझ्ने पनि कोसिस गर है त ल सुन दस लाखको दस प्रतिशत निकाल्न क्यालकुलेटर किन चाहियो ल भन त जाबु दस लाखको दस प्रतिशत निकाल्न तिमीलाई क्यालकुलेटर खोज्नुपर्छ दस लाखको दस प्रतिशत एक लाख हुन्छ हो कि न सुन है त त्यसैले दस लाख कमाउनेले एक लाख तिर्छ अनि एक लाख मात्र कमाउनेले त्यसको दस भनेको दस हजार ल अब तिमी आफै भन त समान कर नीतिले कम आए भएकाको ढाड सेक्यो त ए हो त है मामा यसरी <laughs> त मैले सोच्दै नसोचेको तर पनि नि मामा यसो हेर्दा पनि क्या साना लाई पनि त्यही अनुपातमा कर तिराउनाले सरकारले उनीहरूलाई अलिक गारे गर्न खोजेको जस्तो त लाग्छ नि त फेरि होइन हो त्यसो भन्न त मिल्दैन नि हो भान्जी अब साना अब साना व्यापारीलाई पर्याप्त असर दिने तर ठुला माथि चाहिँ सराअसर असमान व्यवहार पनि त गर्नु भएन नि सरकारले तर पनि नि मलाई सानाले पनि उत्ति नै तिर्नुपर्ने विचारले नै कस्तो कस्तो लाग्छ के न केही अन्तर त हुनै पर्यो नि होइन अनि पो सानाहरूलाई प्रोत्साहित बरु हामीले समान करको दर नै घटाउने विकल्प चाहिँ अप्नाउन सक्छौ कि अब त्यसो गर्दा सानाले पनि अझ कम्तीरे पुग्यो अनि ठुलालाई पनि असमान व्यवहार भएन कि कसो यता सुन अनि कम कर तिरेर आफूले कमाएको प्रतिफलको धेरै हिस्सा आफैले राख्न पाएपछि मान्छेहरू नि झन धेरै व्यापार गर्नमा उत्प्रेरित हुन्छन् होइन त यो चाहिँ चित्त बुझिरहेको छ है मामा मलाई तर भान्जी प्रगतिशील कर प्रणालीले चाहिँ नि यसको ठिक उल्टो गर्छ के त्यसो भयो नि मामा रमाको बुवाले हामीलाई गलत नीति बारे पो बुझाउनु भयो कि क्या हो <laughs> त्यसो होइन भान्जी तिमीले जति बुझ्न चाह्यौ त्यति मात्रै बुझ्यौ र आयो आधी कुरा मात्रै बुझेर आएपछि नि भान्जी अन्यल र अलमल त त्यसै भइहाल्छ नि सही भन्नुभयो मामा तपाईँले तर अब त भोग पनि लाग्न थाल्यो क्या भात खाना जाने होइन रिमले <laughs> भन्ने बित्तिकै कसो कसो मलाई पनि भोग लागे जस्तो भएर आयो भान्जी ल ल ल हिँडेर बुद्धिमान मामा र जिज्ञासु भाँजीबीचको छलफलपछि अब लाग्छौ कुराकानीतर्फ आज हामी नेपालका साना तथा मजौला उद्योग विस्तारका लागि अन्तर्राष्ट्रिय प्रविधि र लगानी भित्राउनमा लागिरहेको वान टू वाच कम्पनीका बारेमा कुराकानी गर्छौं निर्देशक निरज खनालसँग मानवीय र प्राकृतिक स्रोत सम्बन्धी अध्ययनमा स्नातकोत्तर गर्नुभएका खनाल विभिन्न संस्थाको आबद्धतापछि अहिले वान टू वाच संस्थामा निर्देशक हुनुहुन्छ कुराकानीका क्रममा मैले निर्देशक खनालाई वान टू वाच संस्थाको काम गर्ने तरिका बारे जिज्ञासा राखेकी छु वान टू वाच भन्ने कम्पनी चाहिँ खासै नेदरल्यान्ड्स बेस्ड कम्पनी हो होइन नेदरल्यान्ड्समा छ यो अनिखेरि यसले चाहिँ हामी चाहिँ खास नेपालको चाहिँ सानो सानो व्यापारहरू सानो तर मजेउला व्यापारहरूलाई चाहिँ लगानीको लागि चाहिँ एउटा बाटो खोलिदिनुको लागि नेदरल्यान्ड्समा भएको चाहिँ लगानी गर्ने कम्पनीहरूसँग नेटवर्क गराइदिने र त्यहाँबाट चाहिँ आफ्नो कम्पनीलाई माथि उकास्नको लागि आफ्नै एउटा स्थितिबाट माथि उकास्नको लागि चाहिँ खासै भनिदिन्छ वैदेशिक लगानी ल्याउनुलाई चाहिँ हामीले काम गरेर खासै काम चाहिँ त्यो यहाँको विशेष गरी उद्यमशीलतालाई चाहिँ प्रमोसन गर्ने हिसाबले हामीले त्यो काम गरेर यहाँले साना तथा मजौला उद्योगहरूलाई उद्योग भनेर भन्नुभयो होइन साना तथा मजौला उद्योग भन्दा अहिले तपाईँहरूले अहिले के कस्ता उद्योगहरूसँग काम गर्नु छ त नेपालमा अहिले अहिले हामीले तिनवटा कम्पनीमा चाहिँ लगानी गरिसकेका छौँ होइन एउटा चाहिँ डेरी फार्म छ डेरीको छ बिरगन्जमा एउटा कलस मिल्क इन्डस्ट्री भनिन्छ अनिखेरि त्यसपछि आएर सुर्खेतमा चाहिँ अर्ग्यानिक माउन्टेन फ्लेभर भनेर चाहिँ अदुवाको खेतीको र प्रोसेसिङ युनिट राखेका हामीले त्यहाँ होइन अनि अर्को चाहिँ नुवाकोटमा चाहिँ कफीको छ अल्पाइन कफी भनेर छ होइन काठमाडौँ कफी भनेर चाहिँ बिक्री हुन्छ तिनवटा उसमा चाहिँ अहिलेसम्म हामीले लगानी गरिसकेका छौँ अनि त्यही त्यस्तै हिजोमा जुन चाहिँ जुन चाहिँ सेक्टरमा चाहिँ हामीहरूको विशेष गरी इम्प्याक्ट इन्भेस्टमेन्ट भन्छ हामीहरूको जस्तो इन्भेस्टमेन्टलाई चाहिँ हाम्रो उद्देश्य चाहिँ प्रफिट बनाउने कम्पनीहरू नैसँग नै हामीहरू काम गर्छौँ होइन च्यारिटी दिने अथवा ग्रान्ट भन्ने त्यस्तो होइन हामीहरूको प्रफिट मेकिङ कम्पनीहरूलाई नै हामीले पैसा दिने हो तर त्यो प्रफिट प्रफिट बनाउनेको साथसाथै त्यसले गरेको चाहिँ समाजमा केही प्रभाव पार्ने खालको काम भएको यहाँले तिनवटा कम्पनीमा मलाई दुईवटा कम्पनीको बारेमा कुरा हुन मन लाग्यो जस्तै यो कलस मिल्क इन्डस्ट्री एउटा भयो अनि पछि अल्पाइन कफी होइन यी दुइटै उद्योगलाई हामीले साना वा मजौलामा राख्न सक्छौँ त किनभने कलस त अब एकदमै छिटो नै हाम्रो मध्यभिकको एउटा एकदमै ठुलो डेरी फर्मका रूपमा अब अगाडि आउँदैछ यसलाई कसरी हामीले सानो र मजौला मान्ने अनि फेरि अल्पाइन कफी पनि सानो त सानो होइन नि सानो इन द सेन्स कि अब हाम्रो हाम्रो क्राइटेरिया जस्तै अब वैदेशिक लगानी भन्ने बित्तिकै हजुर हामीहरूको यहाँ त सबै चाहिँ कम्पनीहरू नै यहाँ नेपालमा भएको एभ्री एभ्री अदर कम्पनी नै सानोमा पर्छ एउटा कुरा चाहिँ हेर्ने हो भने वैदेशिक लगानीको कन्टेक्स्टमा तर हामीले इन्भेस्ट गर्दाखेरिको उनीहरूको अवस्था चाहिँ सानै थियो एकदमै सानो कम्पनी थियो र हाम्रो इन्भेस्टमेन्ट पछि चाहिँ अलिकति माथि आउनलाई प्रोत्साहन गरेको कलस मिलको कन्टेक्स्टमा थियो चाहिँ होइन अल्पाइन कफी पनि सानैमै उहाँहरूले चाहिँ आफूलाई राख्नु भएको थियो अनिखेरि तर अब उहाँ चाहिँ अझ स्केलअप गर्ने प्रशस्त ठाउँहरू र उहाँले गरेको कामहरूमा अझ हाम्रो एफोर्ट भयो भने अझ धेरै गर्न सक्ने अवस्था छ भनेर चाहिँ उहाँहरू पनि सानोमै भनौँ न एउटा चाहिँ अझ भन्यो भने चाहिँ टेक्निकली भने पाँच करोडभन्दा मुनिको कम्पनीहरू जुन चाहिँ छ नि पाँच करोडभन्दा मुनिकोलाई चाहिँ हामीले चाहिँ सानोमै राख्ने गएका छौँ अब नेपाल कन्टेक्समा त अब घरेलु पनि पाँच करोडभन्दा मुनिकोमै घरेलुमा नै दर्ता गर्न पाइन्छ होइन हाम्रो इन्भेस्टमेन्टको रेन्ज पनि त्यही छ क्या फेरि सानो पचास लाखदेखि पाँच करोडसम्मलाई भन्छौँ सानो त मजालाई नै हामी त्यसलाई डेफिनेसन हो भनौँ न एउटा अब अहिले यहाँहरूले तिनवटा कम्पनीसँग त काम गरिरहनु भएको छ होइन आउने दिनहरूमा गर्नका लागि भनेर अरू कुनै कम्पनीहरू पनि तपाईँहरूको त्यो पाइपलाइनमा रहनु भन्छ नि त्यस्तो कुनै कम्पनीहरू छन् अझै ए हजुर हामीको टु थाउजन्ड फोर्टिनसम्ममा हामीले दसवटा जस्तो इन्भेस्टमेन्ट गर्न चाहिँ हामीहरू इन्भेस्टर्सहरू रेडी बनाएर लगाइरहेका छौँ उता लगानीकर्ताहरू चाहिँ नेपालमा चाहिँ लगानी गर्न एकदमै इच्छुक देखाइरहनु भएको छ होइन तर अब त्यही हिसाबको बिजनेस खोज्ने कामै विशेष गरी मैले गर्छु यहाँ नेपालमा अब त्यो उहाँहरूको यस्तो यस्तो सेक्टरको बिजनेस मेरो साथीहरू उता हुनुहुन्छ उहाँले चाहिँ यस्तो खालको इन्भेस्टर्सहरू भेटाएको छौँ खालको बिजनेसहरू छ भनेर खोज्छ सोध्छ अनि त्यसपछि मैले चाहिँ त्यो अनुसार चाहिँ यहाँ गर्ने त्यो तपाईँले भनेर पाइपलाइनमा अहिले मेरो बाहिरबाट यसरी ठुलो लगानी भित्रिँदाखेरि एउटा त उद्यमीहरूले सजिलोसँग काम गर्न पाउने भयो होइन अनि बाहिरकोले पनि अब नाफा त पाउँछ होला यो नाफामा कति भाग आफ्नो हिस्साको हुन्छ भन्ने त्यो त पाउँछ होला अनि फाइदा कसरी गर्छ हाम्रो सामाजिक कार्य जस्तो लाग्छ क्या मलाई जो चाहिँ आफू एकजना भए पनि कमसेकम उसले चाहिँ जागिर खोज्नलाई भौत्ताइराख्नु परेको छैन अथवा चाहिँ उसले एकजनाले भए पनि युवा के बेरोजगार भत्ता दियो भनेर हिँडेको छैन एउटाले भनौँ न त्यसो भएर सामाजिक क्षेत्रमा त्यसरी गरेर त्यो देशको लागि त डाइरेक्ट इन्डाइरेक्ट सुरु भयो होइन एउटा कुरा चाहिँ एकजना कमसेकम एक उसले आफ्नो लगानी गरेर उसले एउटा व्यापार गर्नु थाल्यो एकजना त्यो त्यसपछि हामीले गरिरहेका कम्पनीबाट हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूले पनि मजाले रोजगारको अपर्च्युनिटिजहरू पाइराख्नु भएको छ त्यो पनि एउटा देशलाई पाउने एउटा भयो त्यो पनि हामी ट्याक्सहरू तिर्ने सबै कुराहरू त्यो डाइरेक्ट बेनिफिट गभर्मेन्टले पाउने त छँदैछ होइन तर इन्डाइरेक्ट बेनिफिट्समा अघि न हजुरलाई मैले भने जस्तै इम्प्याक्ट इन्भेस्टमेन्टमा चाहिँ एउटा अन्टरप्रिनेर अथवा एउटा उद्यमीले मात्रै त्यहाँबाट मुनाफा नगरिकन हामी चाहिँ त्यो बिजनेससँग असोसिएट भएर त्यो बिजनेससँग चाहिँ सम्बन्ध गाँसेर अरू व्यापारी साना व्यापारी अझ सानो व्यापारीहरू हुन्छ नि जुन चाहिँ भ्यालु चेनमा होस् अरू कुनै पनि बेलामा चाहिँ उनीहरूसँग रहेर बिजनेस गर्दाखेरि को, को बेनिफिट गर्यो भने भन्ने पनि हुन्छ त्यसैले हाम्रो जुन चाहिँ हामीले जस्तो इन्भेस्टमेन्ट ल्याउँदाखेरि चाहिँ एउटा पुल अफ एउटा चेनै हाम्रो चाहिँ चेन व्यापारीहरूको लाइन र एउटा व्यापारलाई नै त्यो सेक्टोरियल व्यापारलाई नै इन्हान्स गर्ने टाइपको अनि अब जस्तै अहिलेसम्म जति पनि कम्पनीहरूमा काम गर्नुभयो जति पनि कम्पनीहरूमा काम गर्नका लागि यहाँले छनौट गर्नुभयो होइन okay. ती कम्पनीहरूलाई तपाईँहरूले आफै खोज्नुभयो कि ती कम्पनीहरूले थाहा पाएर तपाईँहरूसम्म आफ्नो पहुँचलाई बढाउनु भयो कि कसरी काम भयो अहिले चाहिँ इनिसियली भनौँ न हामी भर्खर काम गर्नु सुरु गरौँ दुई वर्ष मात्रै भयो नेपालमा हामी फेरि धेरै नै अहिलेको कन्टेक्समा सानो पनि छौँ र एक्सपिरियन्सको वाइज पनि कमै छ हामीलाई एक्सपिरियन्स होइन अनिखेरि तर हामीले पहिलाको सेलेक्सन प्रोसिड्युर्समा चाहिँ के गर्यौँ भने जस्तै श्यामजी हुनुभयो स्यामजीले चाहिँ कलस ओनर हुनुहुन्छ श्यामजी होइन उहाँलाई चाहिँ विभिन्न नेशनल अवार्ड्सहरूबाट पाइसक्नु भएको थियो उहाँले गर्नुभएको उद्यमशीलताको केसेसहरू धेरै पत्र पत्रिकाहरूमा आएको थियो अनिखेरि उहाँले पनि लगानी खोज्दै हिँड्नुभयो भने चाहिँ हामीले पनि लगानी गरेर त्यो सबै बिजनेसहरू खोज्दैन ठ्याक्कै त्यो हाम्रो जो उहाँलाई जो जसले जुन चाहिँ कम्पनी अथवा जुन चाहिँ अर्गनाइजेसनले पहिला रिवार्ड गरेको थियो कम्पनीले नै हामीलाई अप्रोच गराइदियो मिटिङ पोइन्ट त्यहाँबाट गरिदियो एउटा चाहिँ होइन उहाँहरूको अनि पछि हुँदै जाँदा त्यो नेटवर्क्सहरूमा हाम्रो प्रेजेन्स होइन त्यो सबै कुरा गर्दाखेरि एक दुईवटा कन्ट्याक्टमा चाहिँ हामीले आफूले पनि अप्रोच गऱ्यौँ होइन अनिखेरि दुइटामा हामीले आफूले अप्रोच गऱ्यौँ एउटामा चाहिँ अरूबाट आ अहिले सोफाहरूको कन्ट्याक्ट छ तर अहिलेसम्म चाहिँ अब अरू पाइपलाइनमा भएको बिजनेसहरू चाहिँ अब त्यो वर्ड अफ माउथ भनौँ न सबैजनाले यस्तो यस्तो कम्पनी पनि छ नेपालमा त अब यस्तो कम्पनी धेरै छैन होइन त्यो कन्ट्याक्ट चाहिँ हामीहरूकोमा बिजनेसहरू आउनु थालिएको छ अहिले चाहिँ अनि कति कन्ट्याक्टमा म पनि पुग्छु कसैले राम्रो बिजनेस गरिरहेको छ भनेर र सम काइन्ड अफ हुन्छ नि पार्टनरसिप कोलाबोरेसन म पनि त्यहाँ चाहिँ पुगिरहेको हुन्छु खासले त्यसरी हामीले अहिलेसम्म गरिरहेको छौँ अब अब यो वान टु वाच कम्पनीको बारेमा कुरा गर्दाखेरि बाहिर एकदमै चर्चित होला होइन ना, नाम चलेको होला तर नेपालमा अझै पनि वान टू वाच कम्पनी भनेको कस्तो कम्पनी हो कसरी काम गरिरहेछ भनेर थाहा पाउने मान्छेहरू अति कम नै होला भनेर हामी भन्न सक्छौँ होइन जस्तै यो वेबसाइटहरूमा खोज्दाखेरि पनि होइन वान टु वाच भनेर नेपालको कम्पनीको बारेमा देखिँदै देखिँदैन यस्तो बेलामा तपाईँ अब यो निर्देशकका रूपमा काम गर्दै हुनुहुन्छ कम्पनीमा यहाँको जिम्मेवारी चाहिँ कस्तो रहन्छ त पहिला सुरुमा त एउटा कुरा जहिले पनि हामीले पाइलटिङ गर्नुपर्छ फेरि विदेशीहरूलाई नेपालमा ट्रस्ट दिलाएर नेपालीहरू विदेशीहरूलाई यहाँ राखिराख्नु पनि एउटा च्यालेन्जिङ कुरा हो नेपालको अब ड्यु टु भेरियस रिजन अब जस्तो भने पोलिटिकल कुराहरू छ होइन जे पनि अलि लगानी गर्ने भने मैले चाहिँ एउटा अब एउटा कम्पनीमा गइरहेको लगानी गर्नको लागि चाहिँ तपाईँले गरेर व्यापार एकदमै राम्रो लाग्यो हामीले चाहिँ तपाईँहरूको चाहिँ उताबाट पनि टेक्निकल असिस्टेन्ट पनि हुन्छ इन्भेस्टमेन्ट पनि हुन्छ लगानी गर्नु इच्छुक छौँ तपाईँ इन्ट्रेस्टेड हुनुहुन्छ भने त एकदमै इन्ट्रेस्टेड छु भने देखाउनु भयो अनि पछि चाहिँ कसरी पुल आउट जस्तो हुन्छ भने म तर लेबरै ल्याउन सक्दिनँ लेबरको इस्युले धेरै इन्डस्ट्रीहरू डुबाएको छ म त्यो लेबरसँग काम गरेरै डर लाग्छ त्यसैले म यथास्थितिमै बसेर नै काम गरौँ कि जस्तो लाग्छ भने दोहारे मन प्रवृत्ति देखाउनु भयो भनौँ त्यस्ता त्यस्ता केसेसहरू हुन्छ मैले एउटा इक्जाम्पलको लागि भने मैले होइन मेरो च्यालेन्ज भन्नु नै अब त्यो यस्तो चाहिँ पोलिटिकल इन्भाइरोमेन्ट सबै मिलाउँदै जाने त्यो सबै कुरा गर्दै जाने एउटा त्यो च्यालेन्जेसहरू छ त्यो सबै मिट गर्नको लागि र ट्रस्ट चाहिँ गेन गरिसकेका छ उताबाट किनभने हामीले तिनवटा लगानी गऱ्यौँ अहिले सोफाहरू हामीले राम्रो एन्टरप्रेनर्सहरू पायौँ अनिखेरि अब त्यसपछि त्यो पाएको भएर चाहिँ उहाँहरूको ट्रस्टहरू के अरे वृद्धि भएको छ त्यसरी अब हामी टु थाउजन्ड हाम्रो कम्पनी नै अब चाहिँ ब्रान्च अफिसको लागि मैले लिगल प्रोसेसमा काम गरिरहेको छु चाहिँ त्यो अब अफिस नै खोलेर हामीहरू आ, फुल सेटअपमै काम गर्नु लाग्थ्यो र हामी अहिलेसम्म चाहिँ खासै तपाईँलाई बाल। भन्नुपर्दाखेरि चाहिँ लो प्रोफाइलिङमै बसेर काम गर्न खोजिरहेको थियौँ जहाँ चाहिँ हामीले आफूलाई एक्सपेरिमेन्ट पनि गर्न थाल्नु खोजिरहेको अब यहाँको आफ्नै व्यक्तिगत कुरा गर्दाखेरि पनि यहाँले मानवीय र प्राकृतिक स्रोत सम्बन्धी अध्ययनमा यहाँले स्नातकोत्तर गर्नुभयो होइन र त्यसपछि पनि अब जस्तै हेर्ने हो भने यहाँले सुरुको समयमा यात्रा नामक संस्था स्थापना कालमा जसरी सक्रिय भएर लाग्नुभयो त्यसपछि बिस्तारै बिस्तारै एक एक खुड्किलो गर्दै प्रगतिमा तपाईँ आफू पनि लम्किरहनु भएको छ र अहिले आएर वान टु वाचमा डिरेक्टर हुनुहुन्छ निर्देशक होइन यो जुन यो तपाईँको आफ्नै पनि जुन खालको वृत्ति विकास हुँदै गइरहेको छ होइन अर्कोतिर युवाहरूले यहाँनिर गर्ने ठाउँ छैन आफूले जानेको क्षमताहरू प्रयोग गर्न सकिने काम भेटाउँदैन भनेर भन्छन् बाहिर जान खोज्छन् के कुराले चाहिँ तपाईँको लागि चाहिँ सकारात्मक भएर काम गर्यो त हाम्रो मुलुकमा यो तपाईँहरूले हेर्नु नजर होला है एउटा तपाईँले भन्नुपर्छ डेफिनेटली प्रगतिमा गाएको छु कि जस्तो फिल हो अहिले चाहिँ तर जस लाइक एउटा चाहिँ आफ्नो कन्सिस्टेन्सी भन्छ होइन हामी चाहिँ अब म निरन्तरता चाहिँ थियो भनौँ लास्ट टुवेल्भ इयर्सदेखि म मा यही मार्केटमा बसेर आफू स्टुडेन्ट हुँदाखेरिदेखि नै काम गर्दै स्ट्रगल गर्दै गर्दै अनि सबै कुरा हेर्दाखेरि चाहिँ यहाँ मैले धेरै कुरा चाहिँ अफसरको रूपमा हेरिरहेको छु अनि जहिले पनि हामी जस्तो म चाहिँ जुन चाहिँ पहिलादेखि युवाको सेक्टरमा नै काम गरेँ त्यो गर्दाखेरि हामीले चाहिँ जहिले पनि देख्दाखेरि युवाहरू चाहिँ धेरै विदेश जाने भन्ने कुराहरू लाग्थ्यो अनि हामीलाई चाहिँ नेपालमै ने बसेर के गर्नुपर्छ भन्ने हाम्रो ग्रुपै त्यस्तो थियो अहिले पनि धेरैजना साथीहरू हुनुहुन्छ मेरो साथीहरू मभन्दा धेरै राम्रो काम गरेर खुम्बा साथीहरू नै चा। जो चाहिँ नेपालमै ने बसेर के गरौँ भन्ने कुराहरू गरेर त्यो के गर्नु सक्छु भन्ने एउटा विश्वास चाहिँ आफूमै थियो ममा पनि त्यो विश्वास एकदमै थियो किनभने पहिलेदेखि नै लिडरसिपको रोलमा एकदमै धेरै लागिरह्यो सानो उमेरदेखि नै हजुरको चाहिँ केही कुरामा इन्भल्भ हुँदै गएपछि अलिकति जुन टुरिज्म अथवा चाहिँ त्यो एक्सपोजर प्रोफेसनल नेटवर्कमा अलिकति आफूलाई चाहिँ अलिकति लग्न थालेपछि आफै आफै बाटो खोल्दै जाँदो रहेछ है खासै अब घरमा त्यसरी बस्यो काम छैन भनेर बस्यो भने चाहिँ जहिले पनि कामै छैन डेफिनेटली काम हुँदैन तर अब त्यो बाहिर निस्किँदै जाँदाखेरि त्यो छ तर सबैभन्दा पहिला चाहिँ आफ्नो नै एउटा चाहिँ डेडिकेसन र ऊ चाहिँ थियो ममा अनि त्यसरी अगाडि बढ्यो कि जस्तो लाग्छ अलिक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 कार्यक्रमबारे थप जानकारी र कार्यक्रम का पहले का अंक डब्लू डब्लू डब्लू डट फेसबुक डट कम फोरवर्ड स्लैस कैपिटल एजीआई कैपिटल बीएडीएचएन में सुन्न